mega harsh it's unity time time check it's 6 pm yeah. shaam yeah. ko 6 bajey के सुदूर, रबार सब को साझा यूनिटी खबर सत्यता संतुलन विश्वसनीयता को पर्याय यूनिटी एफ एम बयानबे थोप्लो दुई मेगा हर्ष में यूनिटी खबर लागि हिटेका ट्राफिक पहरीको मोटरसाइकल दुर्घटनामा एक जनाको उपक्षेत्रीय अस्पतालमा उपचार हुँदैन किताबको अभाव भइरहेका बेला जनक शिक्षाले छपपाईको काम का नै का रोक्यो महाकाली नदी नियन्त्रण आयोजनाद्वारा तिस करोड रकम थप देशभर हदबन्दी नागेका नब्बे हजार रुपनी जग्गा भेटियो को निर्देशन गरिने र टिकापुरमी बनाई छाड्ने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव विष्टको बच्चन बाजुरामा उद्देश्य विहीन कबड हलको निर्माण कार्य तीव्रमस्कार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 बच्चाको शारी र मानसिक विकास हुन्छ बच्चाको खाना खाने मन बढाउँछ बच्चाको रगतको कम हुने हुन रे अरू सूक्ष्मोषक तत्वको कम हुन बट जोगाउँछ बाल भिटा खुवाए पछा बच्चा चलाख दे फुर्ती फार्ती भएका हुना बाल भिटा बच्चा नखुवाएका बच्चाका तुलनामी थोकाई रोग लाग कसरी खुवाउनु पढन बच्चाले खाने चार समनेकुरा मिसाई बनाएको बाकलो जाउलो मिस्याको खानु लिटो जसम खानेकुरा मिसाईबाट खुवाउनु पर्छ एक बर खाने कुरा खुन्ज्या एक, एक पाकेट बाल भिटा पुरै मिसाईबाट खुवाउनु पढन छ हो भाउजू एक कुरा निकै बुझ बाल भिटा खाना मिस्याए भने तमले त्यो आधा घन्टा भित्रै सबै खुवाइसक्दो पढन बाल भिटा समुदाय प्रवर्धन कार्यक्रम कायेलधरा प्रभावकारी सूचना काबर नमस्कारर्जरनेटनिटी प्रसारण भैर सां छ बजे यूनिटी खबर में हार्ज। रा दौत दौत को। को स्वागत ठगुन्ना सबैभन्दा पहिले आजका केही प्रमुख विषयवस्तु बजाङ सदरमुकाम चेनपुरबाट मटेलातर्फ ट्राफिक चेकिङका लागि हिटेका ट्राफिक प्रहरीको मोटरसाइकल दुर्घटनामा परिमृत्यु भएको छ आज बिहान सदरमुकामबाट मटेलातर्फ गइरहेको से तीन प नौ नम्बरको मोटरसाइकल कचाली खोलामा दुर्घटना हुँदा बाजुरा जिल्ला बहार बीष गाविस आठ खर भएका ट्राफिक प्रहरी जवान धानबहादुरविष्ट गम्भीर घाइते भएको अवस्थामा उप अस्पताल डडेलधुरामा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी इन्स्पेक्टर हेमराज खिमिरेले जानकारी दिनुभएको छाती खुट्टामा चोट लागेको छ मै सवार जय पृथ्वी नगरपालिका तीनघा दिपक कठ्यात पनि घाइते हुनुभएको छ उनको अहिले उप क्षेत्रीय अस्पताल डडेलधुरामा उपचार भइरहेको छ कैलालीको धनगढ़ी उपमहानगरपालिकामा तीन दिनदेखि ठप्प रहेको कामकाज आजदेखि सुचारू भएको छ दोषीलाई कारवाही दो गर्ने सहमति भएपछि सेवा सुचारू गरिएको हो नगरपालिकाका इन्जिनियर द्विजराज भट्टलाई विप्लव माओवादी कार्यकर्ताले कालो धलेपछि विगत तीन दिनदेखि नगरपालिकाको कामकाज ठप्प भएको थियो जनताको सुविधालाई केन्द्रमा राख्दै हिजो नगरपालिकामा स्थानीय प्रशासन सहित बसेको सर्वदलीय संयन्त्रको बैठकले दोषी पत्ता लगाई प्रचलित कानूनअनुसार कारवाही गर्ने अनुसार कामकाज सुचारु भएको बताइएको छ धनगढ़ी उपमहानगरपालिकाका स्थानीय निकाय कर्मचारी यूनियन आज एक प्रेस विज्ञप्ति जारी करते सेवाग्राही को असुविधाई मध्यनजर करते हाथ में कालोपटी बांधी कामकाज सुचारू करने दोषीमाथि कारवाई नहुंजल कार्यालय बंद हन्भंद एक घंटा अगाड़ी पेन्डाउन करने जना कृषि विकास बैंक शाखा कार्यालय दोधरा चाँदनीमा आज बिहान लगाएको ताला फरहरले दिउँसो खोलेको छ दोधरा छ बस्ने प्रेम बहादुर थापाको जग्गा मिलोमतोमा लिलाम गरेको भन्दै सर्वदलीय समिति र स्थानीय वासिन्दाले बैंकका पाँचजना कर्मचारीलाई कार्यालयभित्र थुनेर तालाबन्दी गरेका थिए घटनाका बारेमा सर्वदलीय समिति बसेर छलफल गर्ने सहमतिमा तालाबन्दी खोलिएको प्रहरले जनाएको छ बैंकले दुई लाख एक हजार ऋण असूली गर्न थापाको एक करोड़ पनि सम्पत्ति माथिको मूल्यांकनै नगरी मिलोमतोमा दुई लाख चार हजारमा लिलाम गरेको दूराका पूर्व गाविस सचिव बेलबहादुर राणाले आरोप लगाउनु भएको छ जनाको जग्गा लिलाम प्रक्रिया गरिएकोमा जनाको जग्गा बैंकले आफ्नो नाममा राखेको र रा थापाले थापाको असूल उप गर्नुपर्ने ऋण भन्दा तीन हजार मात्र बढ़ी रकम लिएर लिलाम गरेको मिलो मतो हुन सक्ने पूर्व गाविस सचिव राणाले बताउनु भएको छ थापाले दुई हजार सत्र भदौ सताइस गते सत्री हजार रूपियाँ ऋण निकाल्न पक्की घरसहित आठ कट्टा जमिन ढिटु राख्नु भएको थियो बैंकका म्यानेजरले गणेश चन्दले भने ऋण बराबर नै रकम असुल उपर गर्नुपर्ने भएकाले रकम बराबरमा जग्गा लिलाम गरिएको भन्दै लिलाम प्रक्रियामा कुनै मिलोमतोमा नभएको बताउनु भएको छ पटक पटक ताकेता गर्दा पनि थापाले ऋण भुक्तानी नगरेकाले बैंक बाध्य भएर बताउनु अनुसार यस अघि वैशाख 14 गते र जेठ तेइस गते जनसरोकार राष्ट्रिय दैनिक पत्रिका मार्फत लिलाम प्रक्रियाका बारेमा सूचना समेत प्रकाशित गरिएको थियो नयाँ शैक्षिक सत्र सुरु भएको दुई महिना बितिसक्दा पनि किताब अभाव भइरहेका बेला जनक शिक्षा सामग्री केन्द्रले छपाईको काम रोकेको छ आउसे कागज अभाव भैया तीन दिनदि छपाई काम नई रोक केन्द्र जनांद्र छपटक समयमा में यो शैक्षिक सत्र को आवश्यक पर्ने एक करोड़ सतहत्तर लाख सेट किब छापन सकता छत कक्षा को मग अनुसार अजप झंडे दस लाख किताब छापन बाकी रहकर केन्द्र को भनाई यो महिनाको अन्तिम अर्थात् आउँदो मंगलबारसम्ममा सबै किताब छापिसक्ने बताएको केन्द्रले कागज अभाव भएकाले लक्ष्य पूरा गर्न नसक्ने बताएको छ समयमा नै किताब नछाप्दा धेरै विद्यार्थी पुस्तक भिनै विद्यालय जान बाध्य छन् हरेक वर्ष केन्द्र समय में किताब छापन न सभावने इसेबीच नौ कक्षा इस को किताब को मग इस वर्ष सोचे भाध आंद्र जना केन्द्र के अन्सार शिक्षा विभाग को तथ्या में नौ कक्षा शैक्षिक सत्र में किताब आवश्यक पड़ तर पांच लाख पचास हजार भाध बिक्री सक अग आई महाकाली नदी नियन्त्रण आयोजनाले चालू आर्थिक वर्षमा चौध करोड़ 20 लाख रकम थप माग गरेको जनाएको छ चालू आर्थिक वर्षमा आयोजनालाई 30 करोड़ रकम मध्ये हालसम्म सबै रकम समेत खर्च भइसकेको तथा निर्माण कम्पनीहरूलाई हालसम्म गरेको कामको करिब सात आठ करोड़ रूपियाँ भुक्तानी गर्न अझै बाँकी रहेको आयोजना प्रमुख मित्र बरालले जानकारी दिनुभएको छ चालू आर्थिक वर्षको विनियोजित बजेट वैशाख महीनाभित्रै सकिएकाले थप बजेट समयमै निकासाका लागि आफूहरूले पहल गरिरहेको उहाँले बताउनु भएको छ चालु आर्थिक वर्षमा देशको सबै विकास बजेट खर्च भइ नभएको तथा प्रतिकूल समयमा आयोजनाले थप बजेट माग गर्नु सकारात्मक मा भएको मन्त्रालयको प्रतिक्रिया रहेको उहाँको रहेको छ निर्माण कार्यको गति एवं मूल्यांकनका आधारमा चालू आर्थिक वर्षमा खर्च हुने बजेट प्रक्षेपण गरी समयमै आयोजनाले थप बजेटका लागि माग गरेको हो चालू आर्थिक वर्षमा आयोजनाले लक्ष्य अनुसार प्रगति हासिल गरेको उहाँको भनाइ छ आगामी आर्थिक वर्षमा आफूले साठी करोड़ रूपियाँ बराबरको काम गर्ने योजना बनाएको भए पनि निर्धारित बजेट सीमाका कारण आगामी वर्ष निर्माण कार्य प्रभावित बन्न सक्ने भन्दै उहाँले चिन्ता व्यक्त गर्नु भएको छ कार्य योजना संशोधन गर्नुपर्ने भन्दै उहाँले आगामी आर्थिक वर्षमा कम्तीमा साठी करोड़ रूपियाँ विनियोजित हुनुपर्ने बताउनु भएको हो आर्थिक वर्ष दुई हजार एकहत्तर निर्माण योजना दुई हजार चौहत्तर मा समापन हुने जनाएको छ बंगा बगड़देखि नमस्कार मन्दिरसम्मको चार दशमलव तीन किलोमिटर क्षेत्रमा तटबन्ध निर्माणको कार्यले हाल तीव्रता पाएको छ यस्तै कोर क्षेत्रबाहेक धौलाकोट ब्रह्मदेव धाव उकुरा लाले क्षेत्र गरी आठ किलोमिटर क्षेत्रमा हालसम्म दुई दशमलव तीन किलोमिटरमा ग्याबेनजाली हाल्ने का काम सम्पन्न भएको आयोजना प्रमुख बरालले बताउनु भएको छ पुरानो नौ प्याकेज तथा नयाँ तीन गरी कुल बाह्र प्याकेजमध्ये एक प्याकेजमा निर्माण कार्य सम्पन्न भइसकेको छ भने बाँकी एगार जारी बजार मां सस्तों पाइने आकर्षक प्लास्टिक रीन का सामान गांव पुग्न ऐसे बझांग का मौलिक रभरागत शिप बनाई निगालो का, का, का सामग्री को प्रयोग घटना रोटी राख् छाप्रा अन्न राख्ने भगारी पाथी सुप्पा डोइलिया खारिया भूई में ओछ्या मंद्रो पल् तथा वर्ष झरीबाट उत दिनका लागि बनाइने मुना पात्लाको ठाउँ आकर्षक सस्तो मूल्यमा पाइने र प्रयोग गर्न पनि सजिलो हुने प्लास्टिक र टिनका सामानले लिन थालेपछि निगालोको काम गरेर जीविका चलाउँदै आएका केही गाउँका मानिसहरूको पेसा नै संकटमा परेको छ केही वर्षअघि जिल्लाका उत्तरी क्षेत्रका गाविस रिलु मस्टा दाँतोला मेल बिसौना र काँडाका अधिकांश बासिन्दाहरू निगालाका सामान बनाउने र जेठ र कार्तिकको महिनामा विभिन्न गाउँ डुलेर आफूले बनाएका सामानलाई अन्नसँग साँट्ने तथा नगद लिएर बेच्ने गर्दथे तर अहिले उनीहरूको यो पेसा सङ्कटमा छ बजारका सामानहरू सस्तोमा पाउन थालेपछि आफूहरूले बनाएका निगालोका सामान बेक्न सोडेको रिलुका मीनबहादुर बोहराले बताउनुभयो निगालोको सामान महँगो हुने र टीन र प्लास्टिकका सामान सस्तो र आकर्षक हुने भएकाले बजारमा प्रतिस्पर्धा गर्न नसकेर धेरैले यो पेसा छोडेको घरेलु तथा साना उद्योग विकास समितिका उद्योग अधिकृत भगत श्रेष्ठको भनाइरहेको छ यातायात खर्च पाउन थालेपछि कैलालीका एचआईभी संक्रमितहरू लाभान्वित भएका छन् सेती अञ्चल अस्पताल र टीकापुर अस्पतालमा आउने संक्रमितहरू यातायात खर्चका साथै खाना र बस्ने सुविधा पाउन थालेपछि लाभान्वित भएका हुन् उनीहरूले यातायात खर्च नभएका कारण औषधि लिनका लागि आउन नपाउने र औषधि सेवनमा हुने अनियमितता हटेको छ सामान्य सहयोग पाइन थालेपछि संक्रमितहरू नियमित रूपमा इआरभी खानाका लागि एआरटी सेन्टरमा आउने क्रम पनि बढ़ेको छ यातायात खर्चका साथै अन्य आवश्यक पर्ने चेक जाँच खाना बस्नको लागि व्यवस्था हुन थालेपछि सेती अञ्चल अस्पताल र टीकापुर अस्पतालको एआरटी सेन्टरमा आउने सेवाग्राहीहरू लाभान्वित भएका हुन अति गरी विपन्न टुरा बाल र अशक्त संक्रमितहरूलाई सरकारले निशुल्क गरेका औषधि बाहेक अन्य सेवाहरू दिइन शुरू भएपछि उनीहरूलाई राहत भएको हो सेती अञ्चल अस्पतालले एआरटी सेन्टरमा मात्रै छ सय भन्दा बढ़ित संक्रमितहरूले सेवा लिइरहेका छन् कैलाली कञ्चनपुरसँगै भारतीय शहरहरूबाट आउने संक्रमितहरू सहयोग पाउन थालेपछि हर्षित भएको कैलालीको टिकापुरका एकजना संक्रमित टेकबहादुर बिकाले बताउनु भएको छ दुई वर्षदेखि सीडी मेसिन नभएका कारण समस्या झेल्दै आएका पीड़ितहरू सानो तिनो सहयोग पाउन थालेपछि नियमित रूपमा औषधिका लागि आउन थालेका हुन उनीहरूको भीडभाड बढ़दै जाँदा सेवा प्रवाहमा पनि कठिनाई भइरहेको एआरटी सेन्टरका फाँट प्रमुख लोकराज पनेले बताउनु भएको छ हदबन्दी भन्दा बढ़ी राखिएका झण्डे नब्बे हजार रूपनी जग्गा आफ्नो नाममा ल्याउन सरकारलाई निर्देशन दिएको छ भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई ले पत्र लेखेर झण्डै उनानब्बे हजार आठ सय तेत्तिस रोपनी बराबरको हदबन्दी भन्दा बढी रहेका जग्गा फिर्ता लिन आयोगले निर्देशन दिएको हो यस्ता जग्गा खोजी गरी सत्यतत्य पत्ता लगाउन गठित छानबिन समितिले भूमि सुधार ऐन दुई हजार एक्काइस विपरीत बढी तराईमा त्रियासी हजार र पहाडमा छ हजार जग्गा लुकाएको तथ्य फेला पारेको छ भर 38 जिल्ला में हदबंदी भा बी भाग जग्गा लुकार राखी को फेला पारे हो ती अड़तीस जिला मध्य आयोग प्राप्त उन्तीस जिला अन्सार तराई में पांच हजार दुई कट्टा रहा हजार दुई सयस रूपनी दुई पैंसा फेला पारे हो ऐनअुसार हदबंदी भाई ज्यादा र लुकाएर राखेको जग्गा नेपाल सरकारले जफत गर्नुपर्ने नियम छ आयोगले गत फागुन एघार गते तत्कालीन श्रीपाँसको सरकारले गठन गरेको सरकारी तथा सार्वजनिक जग्गा संरक्षण सम्बन्धी उच्च स्तरीय आयोगले दिएको प्रतिवेदन दुई हजार कार्यान्वयनको अवस्था भूमि सम्बन्धी ऐन 2021 बमोजिम हदबन्दी भन्दा बढ़ी भई प्राप्त भएका एवं जफत भएका जग्गाको कार्यान्वयनको अवस्था हेर्न छानबिन समिति गठन गरेको थियो समितिले काठमाडौँ उपत्यकाभित्रका विभिन्न नदीका जग्गाको अतिक्रमणबारे अध्ययन र छानबिन गरी प्रतिवेदन पेश गर्न समेत जिम्मेवारी दिएको थियो यस्तै रामबहादुर रावल आयोगले बुझाएको प्रतिवेदन एक्काइस वर्षसम्म पूर्ण कार्यान्वयन नभएको प्रति सरकारको ध्यानकर्षण गराएको छ नेपाल प्रहरीले हिरासतभित्रका थुनवार ड्यूटीमा खटिने प्रहरीको निगरानी गर्दा देशभर सीसीटीभी क्यामेरा जडान गर्ने भएको छ कतिपय का प्रहरी कार्यालयहरूमा सीसीटीभीबाट निगरानी शुरू गरिसकिएको छ प्रहरी हिरासतभित्रै थुनआको मृत्यु हुने गरेको तथा प्रहरी र थुन्याको साटघाट हुने गरेको लगायतका घटनाले प्रहरी संगठनलाई नै बदनाम बनाउन थालेपछि सीसीटीभी मार्फत निगरानी गर्न लागेको प्रहरी अधिकारीहरूले बताएका छन् अपराध अनुसन्धान विभागका एआईजी विज्ञानराज शर्मालाई देशभरका हिरासत कक्षमा सीसीटीभी क्यामरा मार्फत निगरानी गर्ने व्यवस्था मिलाइनेछ बताएका छन् प्रहरीमाथि लाग्ने आरोप र थुनआको गतिविधि निहाल्न पनि सीसी क्यामेरा राख्नुपर्ने भएको छ एआईजी शर्माले भने सीसीटीभी क्यामरा जटान भएपछि थुनवालाई सुरक्षित बनाउने र घटनाको सत्य तथा पत्ता लाग्ने प्रहरीको विश्वास रहेको छ टीका टीकापुरमा स्पोर्ट्स एकाडेमी बनाई छोड़ने राष्ट्रीय खेलकूद परिषद का सदस्य सचिव विष्ट को बचन बाजरा में बहुउदेश कबड़ हल को निर्माण कार्य तीव्र लगात का महाभारत संरक्षित वन लगायत डने जिला मेंन अतिक्रमण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 तपाईँ अहिले 92.2 दशमलव दुई मेगा खर्चमा पश्चिम नेपालका विभिन्न भी ठाउँ तथा अनलाइनमा रेडियो भर्खरै हामीले प्रस्तुत गरेका थियौं चेकिङका लागि हिटेका ट्राफिक परहरेको मोटरसाइकल दुर्घटनामा परिमृत्यु धनगढ़ी उपमहानगरपालिकामा तीन दिनदेखि ठप्प रहेको कामकाज आजदेखि सुचारू लगायतका राष्ट्र निर्माण नदीको शान्तिका लागि नागरिक दायित्व विषय माध्यमिक विद्यालय स्तरीय वक्तित्व कला प्रतियोगिता डडलधुरामा सम्पन्न भएको छ स्थानीय शान्ति समितिको आयोजना तथा शान्ति तथा पुननिर्माण मन्त्रालय सिंह दरबार काठमाण्डुको सहयोगमा सदरमुकाममा रहेको महेन्द्र नमूना उच्च माध्यमिक विद्यालयमा प्रतियोगिता सम्पन्न भएको हो प्रतियोगितामा वैजनाथ माध्यमिक विद्यालय मौरवडाका विद्यार्थी प्रकाश भट्ट पहिलो भएका छन् भने दोस्रो भागेश्वर उच्च माध्यमिक विद्यालय टाटरका पूरण जोशी भएका छन् त्यस्तै तेस्रो बाल कल्याण उच्चमा माध्यमिक विद्यालय पुइलेका वीरेन्द्र भण्डारी भएका छन् भनेर सान्तोनामा वीर भद्र उच्च माध्यमिक विद्यालय कोटेलीका यज्ञराज बोहरा रहेका छन् पहिलो हुनेले प्रमाणपत्र सहित कर कट्टी नगद पाँच दोस्रो हुनेले प्रमाणपत्र सहित तीन तेस्रो हुनेले प्रमाणपत्र सहित दुई हजार पाएका छन् भने सान्तुना स्थान हासिल गर्नेले प्रमाणपत्र सहित सात सय पचास प्राप्त गरेका छन् वक्तित्व कला प्रतियोगितामा जिल्लाका सत्ताइसवटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो नेपाल रेडक्रस सोसाइटी दार्चुला शाखाले गत फागुनदेखि हालतसम्म बीस परिवारलाई राहत वितरण गरेको जनाएको छ प्राकृतिक विपत्तिमा परेका परे परिवारलाई लत्ता भाँडाकुडा लगायतका सामग्री वितरण गरेको हो आज मात्र रेटकसले खर्कडा गाविसका तीन परिवारलाई राहत सामग्री वितरण गरेको रेडकस सभापति गोपालसिंह महराले बताउनुभयो केही दिन अघि पैह्रोले घर भत्काएका खर्कडा गाविस वार्ड नम्बर तीनका इन्द्रबहादुरपाल हरिबहादुरपाल र जित बहादुरपालको परिवारलाई राहत वितरण गरेको महराले बताउनु भयो रेडकसंग विभिन्न विपत्ति पड़े पचास परिवार को लगी राहत मौजात रहताभ जसअन्सार पचास थान धोती पैंसठी थान त्रिपाल एक हजार छ सय मीटर कपड़ा दस सेंट भाड़ाकुड़ा रस सेट कमल को रेडक शाखा जना डल्थराको अरगढ़ी नगरपालिका साथ पोखरामा रहेको उग्रत उच्च माध्यमिक विद्यालयले आज आफ्नो 61 वार्षिक उत्सव तथा अभिभावक दिवस मनाइरहेको छ विद्यालयले विविध सांस्कृतिक कार्यक्रमसहित वार्षिक उत्सव मनाइरहेको हो वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा विद्यालयका प्राचार्य रमेश दत्ताबागले विद्यालयको आर्थिक वर्ष दुई हजार बहत्तर कुल आय व्यय बराबर हुने गरी कुल आय छयासी लाख चालिस हजार दुई सय कुल व्यय आय छयासी लाख चालिस हजार दुई सय साठी बराबरको प्रतिवेदन पेश गर्नु भएको थियो विक्रम सम्भ 2012 हजार बाह्र सालमा स्थापना भएको उक्त विद्यालय अहिले छ साथ सय विद्यार्थी अध्ययनरत रहेका छन् कार्यक्रममा कक्षा प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरिएको थियो यसैबीच नेपाली सेनाकी धावक सरस्वती भट्टराईलाई उग्रतारा उच्च माध्यमिक विद्यालय पोखरा डडेलधुराले कदरपत्र र नगद पुरस्कार वितरण गरी सम्मान गरेको छ जिल्ला अदालत दाचूला को आयोजना में आज एक दिन न्यायिक संवाद कारपन्न जि अदालत दाचुला का न्यायाधीश दुर्गा बहादुर भूषाल को अध्यक्षता में संचालन कार्यक्रम बहुमुखी कैंपस प्रमुख कृष्ण सिंह साउद प्रमुख अतिथि रहन् छिटो छरतो न्याय सबई का न्याय भन्ने मूल नारायत दाचूला बहुमुखी कैंपस में विद्यार्थी तथा प्राध्यापक जिला अदालत ने न्याय का क्षेत्र में करे में जानकारी दिन का आज एक न्यायिक संवाद कार्यक्रम कर दाचूला का श्रोतदार दल्लुराम चौधरीले जानकारी दिनुभयो जिल्ला अदालत दार्चुलाको सभाहालमा भएको उक्त न्यायिक सम्वाद कार्यक्रममा जिल्ला अदालतबाट दिइने सेवा अदालतमा मुद्दा वा निवेदन दर्ता गर्दा अप्नाउनुपर्ने प्रक्रिया समाजमा अदालत सम्बन्धी नकारात्मक धारणा हटाउने र मुद्दा दर्तादेखि फैसला हुँदासम्म अपनाउनुपर्ने कुराका बारेमा जिल्ला अदालत दार्चुलाका न्यायाधीश दुर्गाबहादुर भूषालले सहभागीहरूलाई जानकारी गराउनु थियो राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले टिकापुरमा स्पोर्ट एकाडेमीको सम्भावना रहेकाले टिकापुर स्पोर्ट्स एकाडेमी बनाएर छाड्ने बताउनु भएको छ टिकापुर नगर खेलकूद विकास समितिको आयोजनामा आज भएको टिकापुर स्पोर्ट्स एकाडेमी सम्भावना अध्ययन विषय अन्तर्क्रिया कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै सदस्य सचिव विष्टले सो कुरा बताउनु भएको टिकापुर खेलको बाइस विघा जग्गामा अझैदेखि एक टोलीले सम्भाव्यता अध्ययन सम्बन्धी जानकारी दिँदै विष्टले खेलकुद क्षेत्रप्रति राज्यको नजरिया बदलिँदै गएको बतामा एउटा अन्तर्राष्ट्रिय रंगशाला निर्माण प्रत्येक जिल्लामा खेल मैदान र प्रत्येक क्षेत्र र गाविसमा साना खेल मैदान निर्माणका लागि आफू लागि बताउनु भएको छ टिकापुर क्षेत्रबाट राम्रा खेलाड़ी उत्पादन गर्ने उद्देश्यले एकाडेमीको अवधारणा शुरू गरेको बता खेलकुद मैत्री बनाउनु पर्नेमा जोड़ दिँदै सबै क्षेत्र दल समुदायको सहयोग हुनुपर्ने बताउनु भएको छ नगर खेलकुद समितिका अध्यक्ष लक्ष्मण थापाको सभापतित्वमा भएको कार्यक्रममा बखत बहादुर विष्ट थर्कबहादुर शाह तपेन्द्र रावल यज्ञराज गेवाली धनजय तिमल सेना मातृका प्रसाद तिमल सेना सुरत खत्री लगायतले बोल्नु भएको थियो राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले टिकापुरमा स्पोर्ट्स एकाडेमीको सम्भावना रहेकाले टिकापुर स्पोर्ट्स एकाडेमी बनाएर छाड्ने बताउनु भएको छ बाजुराको खेल क्षेत्रको विकासका लागि सदरमुका मार्तरीमा सुविधा सम्पन्न बहुद्देशीय कवड हल बनाउनका लागि तीव्र गतिमा काम भइरहेको छ दुई सालमा दर्ता भएको दुई हजार आठ सय पन्ध्र वर्गमीटर जग्गामा निर्माण हुन लागेको बहुददेशीय कबड हल निर्माणका लागि झण्डै एक करोड़ चौरानब्बे लाख को लागत लगने प्रावधिक इस्टिमेट कर बाजरा जिला खिलाड़ी अत्याधिक मगला ध्यान में रखते शो कबड़क निर्माण का पैलपटक पटक जिल्लामा पांच जना सभासद संयुक्त रूप में निर्वाचन क्षेत्र विस कोष अंतर्गत को लाख रकम विनियोजन करें निर्वाचन क्षेत्र विकास कोष अन्तर्गत सभासदहरूको सोही पैंचालिस लाख रकमले आर्थिक वर्ष बहत्तर त्रिहत्तरमा कबडहल निर्माण गर्नका लागि जिल्ला विकास समिति बाजुराले टेण्डर आह्वान गरी ठेकेदार अर्जुन थापालाई जिम्मा दिएको थियो निर्माण गर्ने ठेक्का पाएका ठेकेदार थापाले कबडहल निर्माणको लागि एक हप्तादेखि डोजर लगाएर कबड निर्माण कार्य तीव्र गतिमा भइरहेको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट आज सुदूरपश्चिममा बझाङमा भएको मोटरसाइकल दुर्घटना बाहेक कुनै पनि सड़क तथा सवारीसँग सम्बन्धित घटना तथा दुर्घटनाहरू नभएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीले जनाएको छ साधारणत आज राती देशभर मौसम बदली हुनेछ यसका साथै देशको पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा मेघगर्जनसहित वर्षा हुनेछ भने देशको मध्य क्षेत्रमा थोरै ठाउँमा मध्यम खालको वर्षा हुने जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमन महाशाखाले जनाएको छ यो सँगै साँझ बजेको युनिटी खबर सकिने लागेको छ अन्त्यमा प्रमुखहरू चेकिङका लागि हिँडेका ट्राफिक प्रहरीको मोटरसाइकल दुर्घटनामा परे मृत्यु एक उप क्षेत्रीय अस्पतालमा उपचार हुँदै धनगढी उपमहानगरपालिकामा तीन दिनदेखि ठप्प रहेको काज आजदेखि सुचारू कञ्चनपुरमा कर्मचारीहरूलाई कार्यालयमा थुनेर बैङ्कमा लगाएको ताला खुल्यो किताबको अभाव भइरहेका बेला जनक शिक्षाले छपाएको काम नै रोक्यो बझाङमा प्लास्टिक र टिनका सामग्री बजार पाएपछि निकालोको सामान विस्थापित देशभर हदबंदी नागरिक नब्बे हजार रुपनी जग्गा भेटियो जफत करने अख्तियार को निर्देशन हिरासत भिस्टनुआ रूटी में खटिने पर निगरानी देशभर सीसी कैमेरा जडानपुरमापोर्ट्स एकाडेमी बनाई छोड़ने राष्ट्रीय खेलकूद परिषद सदस्य सचिव विष्ट को बचन बाजरा में बहुदेश कबड़हल को निर्माण कार्य तीव्र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 ते निरूपण तथा मेलमिलाप आयोगको उजुरी आह्वान सम्बन्धी सूचना सशस्त्र द्वन्दको क्रममा